म ससुराली पनि आइयो खै कोही पनि छैन ए सासूआमा यता पो हुनुहुँदो रहेछ अब भेट्नु सासु सासुआमा नमस्ते नमस्ते शाँ शाँ अब के अब आइरन मन गएर बुझेर भन्छ त्यही भएर आएको म त बरु एकदमै भोग लाग्यो भाले काटेर अलिकति भाते खानु पाए हुन्थ्यो <laughs> खालतीन पनि लएरा अब घरै पिडालु बडे पिडालु ससुराली जादा बार आथे पिडालु भनेको यही हो जा गए पनि गुन्द्रु स हाताम लाक्थै खाउ लासी ब्रो फरकारी सबैलाई मन पर्ने दालमा तरकारी तिमै थाहा छैन सङ्क्रान्ति आउँदैछ भन्यो तरुल खाने हो पिरालु खाने हो ल्याइदिएको छु नि सासुआमा ल्याइदिएको छु ल आज तपाईँलाई हेर्नुहोस् त ए मैले मोमा ल्याइदिएको तरकारी साक्षी सुनो के में पकाने चिंबू को धूलो दाल झां साक्षी सीनो तापके पकाने रमा यार मिलना रो रहा दुम मिलना पीर पी लगाने मता स्वा देध्या दा फ्वोरी वाई वाई वाने लो आई देको आने दो विराल तिम्रो माया, ताल्यो, मा मा ल मेरी साली त जामा बिरालो बर्यो भन्दैमा रुनु पर्छ त अनि के गर्नु त नरुएर बिराजु कति मुसा छ सबै मुसा खान्छ बिरालोले अब कसले खाइदिन्छ मुसा तपाईँले खानुहुन्छ अब के त्यस्तो भइसक्यो Kamabasan ki ma timilai mutuma sajau ki ma akamabasan ki ma timilai mutuma sajau ki ma indreni ko saathai rangile siju do timro rangau ki ma rangau ki ma sajau ki ma rangau ki ma सिराछौ है तिमी हैन के ससुरामा कति रिसउनु भा त भई नरिसाउनुस् न बरु ससुरा बाबु के जानु भो भन्नु न ओहो तिम्रा ससुरा बाबुको कुरा नगर कम का छन् ति अस्ति अस्ति पनि के हुन्छ मान्नु गाउँ कि के भन्ने सँग हिनिराथे तिमी र तिम्रो ससुरा बाबुको बारे ठीक छैन है जई कोनी अब यो लोकले मान्छेको भरु हुँदैन बन्छन आज पनि फेरि अबेर भए मेरो प्यारी बुढी मेरी म जुनकिरी बिचार अहिलेसम्म मलाई भात परेकी बसेको म बजार कस्तो खतम थियो भने टिल झाडो जोगेर माथिएर आएको मलाई मेरो बुढी भन्दा ओ दलिङ आई लभ लभ आ मै सातो पुतलो फ्लाइङ आफ्टर सी यू आङरि बुझ्दैन तलाई देखेर सातो पुतलो उड्छ भन्या के ए मेरी फ्रन्ड पेरी मलाई माया गरिदेउ केमलाई सम्झी आइपुगेमा पित्रे छिर्ना देऊ आ जाय बरु अब संगराति पनि आउन लाग्यो हेर आ, यो सङ्क्रान्तिमा छोरीलाई पनि लिएर आउँछु म बरु मलाई यसो लैजाउन यो गाउँमा बस्दा बस्दा पनि लगाइसक्यो यसो रमाइलो ठाउँ घुम्न पाएदेखि कस्तो राम्रो हुन्थ्यो जस्तो भेट्छु मे ससआमा यस्तो बुढेसकाल कहाँ घुम्ने भने तपाईँको खुट्टा दुख्छ कि हेर्न सक्नुहुन्छ तपाईँ बरु साली नानीलाई चाहिँ म यसो लिएर जान्छु दिदीसँगै पठाइदिन्छु तपाईँलाई घुमाउनु त सजिलो बात छँदैछ अब मेरो सालीको को छ र म तिमी जस्ती बुझ कस ढिपी ना बाउ आमाले पी दादी माइती बस्नुहुन्न घर हिँड घर हिँड दिके धरो धर्म माइली मैले रिचोरी सके धरो धर्म माइली पहिले दिशोरी धेरो धर्म पहिले र कि छोरी बुढासँग <laughs> <laughs>